तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ फोन प्रयास गर्दै गर्नुहोस् र आजको अर्पण शुभ साँझको व्यवसायीसँग निमन काम एन्ड सर्भिसिङ सेन्टरले सहकार्य गरेको छ हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मरमत त्यस्तै गरी सम्पूर्ण साना जिपहरूको पार्ट्सहरू जिपका पार्ट्सहरू पाइन्छ त्यस्तै गरी जेन्टरको पनि सुविधा रहेको छ सा, साथै तपाईँहरूले त्यहाँबाट कार होम डेलिभरीको पनि सुविधा लिन सक्नुहुनेछ कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ त्यस्तै गरी तपाईँलाई जुनसुकै कार जे भ्यान मर्मत गर्नु परेको छ भने तपाईँहरूले सधैँ सम्झिनुहोला यो मनोकामना अटो उसप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुलहरमा रहेको छ नगरपालिकाको अगाडि छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ र अन्ठानब्बे यो दुईवटा नम्बर तिनवटा भन्नुपर्छ यी नम्बरमा तपाईँले फोन गर्नुहोस् र न्युमन कामरा अटोप एन्ड सर्भिसिङ सेन्टरको बारेमा अझ धेरै जानकारी लिनुहोला र यति बेला अरूपूर्ण शुभसाहसको व्यवसायमा कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार पर्साबाट? पर्साबाट? सन्जो छैन अलिकति अनि खान पनि भयो कि भएको छैन कति छिटो खानु भए त भएको छैन सम्झिनु भएन कि अरे तपाईँले पनि था था औगर। औगर। दल दल ल ठिकै छ अब खाएपछि कामै सकिन्छ है सरसफा यताउता गर्न पनि सजिलो भयो सरसफाइ गर्न पनि सजिलो भयो है उज्यालीमा खाए सजिलो है अनि हाम्रो प्रकृतिजीले आज कसलाई सम्झिनुहुन्छ प्रकृति कार्यक्रम खुसी लाग्यो आउँदै गर्नुहोस् है नमस्कार थियो अर्को साथी पनि आइसक्नु भएको छ हजुरबाट सुनाको के छ सङ्गीत पनि ठिक छ धेरै समय पछाडि भेट भयो क्या यत्तिकै <laughs> है हजुर ल ठिकै छ आज सम्झिनुभयो खुसी लाग्यो धेरै समय पछाडि भए पनि भेट्न पाएँ मैले सङ्गीतालाई र आगामी दिनहरूमा पनि भेट्न पाउँछु यो आशा छ सङ्गीताजी हजुर सम्झिनुहुन्छ आज कार्यक्रम मार्फत ला नमस्कार। नमस्कार। नमस्के। नमस्के। आहा, संगीता सङ्गीता पर्सादेखि आउनु भएको थियो र अर्पण सु आजको युवा अर्को साथी पनि हुनुहुन्छ अरे उहाँलाई पनि स्वागत गर्छु नमस्कार को बोल्दै हुनुहुन्छ खबर मेरो पनि ठिक छ पानी परे कि परेन कुम्रोजतिर देउसोतिर कतिको पर्यो शीतल शीतल भएको छ कि छैन एकदम शीतल भएको छ भनेपछि पानी परेपछि एकदम आनन्द भएको छ है ल ठिकै छ यो वैशाख जेठमा पानी परिदियो भने त्यहाँभन्दा शीतलता पाइयो भने त्यहाँभन्दा ठुलो खुसीको कुराहरू के हुन्छ र है अनि खानी भएको छैन मेरो पनि भएको छैन आजको कसलाई सम्झिने भन्नुहोस् कान्सी लाग्यो अहिले पनि बिदा हुन्छ है नमस्कार सुनिताजी हुनुहुन्थ्यो जर्पण सुबसाजको व्यवसायमा यति बेला हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ त्यस पछाडि फेरि आउनेछौँ तपाई फोन प्रयास गर्दै गर्नु बात हम हो नो भा निर्मा से आऊदी नए सी मोमा देखना पाऊदी नरुणी भाई माता फेटू ने सकी हता हम सेवादी न छुमा देखना पादना निरुमायाद नुमा देखना पादन देख्न पाउँदैनौँ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ सु। लोक अर्पुशुभसको आ... व्यवसायीसँगै हुनुहुन्छ तपाईँ र व्यवसायमा रहेर मिठा मिठा लोक भाकाहरू माझमा राखिराखेका छौँ यदि लोक भाकाहरू मनपर्छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ अर्पुशुभ साँझको युवसालाई माया गर्नुहुन्छ भने आउनुहोला तपाईँ हामीले दुईवटा बाटो आज पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस खुल्लै र आज कर्पुर सुबसाजको व्यवसायीसँग न्यू मनोकामना अठसप एन्ड सर्भिसिङ सेन्टरले सहकार्य गरेको छ तपाईलाई कार जिप भ्यान मर्मत गर्नु परेको छ साथै कार होम डेलिभरीको सुविधा रहेको ठाउँ कहाँ छ होला भनेर तपाईँ सोधिराख्नु भएको छ हाइड्रोलिक जाएको आज पेन्टिङ पेन्टिङ मर्मत गर्नु छ साना जीका पार्सल तपाईँलाई चाहिएको छ भने तपाईँहरूले सम्झिनु होला यो मनोकामना अटो उक्सअप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुलहरूमा रहेको छ नगरपालिकाको अगाडि छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे यति बेला अल्पण सुरु साँच्चको व्यवसायमा कोही साथी भनेर बेसी विचार गरिराख्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते धेरै समय पछाडि भेट भयो है धेरै नै म घर नआएको नि धेरै नै घर आएँ अनि फोन गरेको नि तपाईँको याद आयो भन्दै नि भयो कहाँ हुनुहुन्थ्यो त्यही भएर मैले कल गर्न नसकेको थिइनँ ल ठिक छ अनि एकदम मेरो त्यहाँ हजुरआमाहरू त्यहाँ सुनिरहनु भएको छ मलाई हेर्दै अझ एकदम मजाले हाँसिरहनु भएको पनि छ उहाँहरू अब हजुरआमाहरूको नाम त म भन्न सक्दिनँ होइन अनि हजुरबा हजुरआमाले सुनिरहनु भएको छ मेरो भाइ अभिषेक खनाल त्यहाँ मुसु मुसु हाँस्दै सुनिरहेको भाइलाई मेरो बहिनी अङ्किता खनाल अनि त्यसै मलाई बिजन बाबु खनाल भनेर जो जसले चिन्नुहुन्छ माया गर्नुहुन्छ उहाँहरू सम्पूर्णलाई र विशेष विशेष गरी अर्पणासम परिवार र तपाईँलाई त म भुल्नै सक्दिनँ होइन तपाईँलाई चाहिँ भन्नै पऱ्यो होइन धेरै धेरै धन्यवाद बिजनजी खुसी लाग्यो सबैजनालाई मेरो तर्फबाट पनि मिठो सम्झना सुनाइदिनु होला है सुनिरहनु भएको छ एकदम सम्झना भनिरहनु भएको छ ठिक छ खुसी लाग्यो आउँदै होला, अहिले भने सुटिन्छु नमस्कार विजन बाबु खनाल हुनुहुन्थ्यो यति बेला शान्ति सुकदेखि आउनु भएको थियो निकै नै माया गर्नुहुन्छ कार्यक्रमलाई र अर्पण सुबसाजको युवशलाई तपाईँ सबैले धेरै माया गर्नुहुन्छ तपाईँकै मायाकै कारणले हामी यहाँसम्म आजको दिनसम्म अर्पण सुबसाजको युवशयलाई प्रस्तुत गरिराखेका छौँ र तपाईँको यस्तै मायाको अपेक्षा पनि गर्छौँ ताकि अर्पण सुबसाजको युवशय लिएर हामी हरेक दिन तपाईँको माझमा आइरहन पाऊँ यति बेलाको साथी हुनुहुन्छ नमस्कार नमस्कार हजुर गाबाट को भन्दै हुनुहुन्छ बकुलरबाट प्रसन्न कार्की बकुलरबाट प्रसन्न कार्की प्रसन्न जी हजुर कानीरा हुनुहुन्छ कानीरा हजुर हामी <laughs> पनि बकुलरमै छौं नि है रेडिओ हर पनि बकुलरमै छ ओतेते यो त्यतैतिर हो अनि के गर्नुहुन्छ प्रसन्नले म पढ्छु कतिमा नाइनमा नाइनमा के पढ्नुहुन्छ म एकता एकता शिशु निकेतनमा ए हजुर कस्तो छ पढाई राम्रो हो राम्रो छ राम्रोसँग पढ्नु होला है अनि खानपिन भएको छ कि छैन ठिकै छ मम्मीलाई पनि मेरो सम्झना सुनाइदिनु होला है त अनि आजको सम्झिने प्रसन्नले हुन्छ कालिक आउनु भयो खुसी लाग्यो आउँदै गर्नु होला राम्रोसँग पढ्नुहोस् है ल नमस्कार पनि भने आउनु होला बाटो प्रसन्नजीको स्वागत गर्छु नमस्कार मि त एक्जाम ठीक ठाकै छ भन्नु पर्दै दिदी धेरै माया गर्नुहुन्छ मा... रेडियोलाई खुसी लाग्छ यसरी नै माया गरि राख्नुस है अवश्य पनि त्यसमा कुनै शंका छैन अनि खाना खानुभोगी छैन छैन दिदी अब पाक्दै छ अब केसिन पछि खान दिन्छु ए ल ठिकै छ अनि पानी कतिको पर्यो थियो आज आज चाहिँ सु जस्ट ठीक गोज जस्ट ठुले अब पर्यो आ... भन्नु देछ अ एकछिन चाहिँ म जैले पर्यो है मजासँग परे भनौँ एकछिन अब धेरै टाइम चाहिँ के अरे परिएन अब दिउँसो लगभग दस पन्ध्र मिनट चाहिँ दिउँसो पानी परेकाले अहिले अलिकति शीतल भएको छ है एकदम अलिक शीतल शीतल छ आज अलिकति गर्मी छैन दिदी आज राम्रोसँग बस्नु होला रा आजको कता सम्झिनुहुन्छ कृष्णजीले हजुर विशेष गरी दिदीलाई अनि प्रवि दाजुलाई अनि सूर्य दाजु अनि विनोद दाजु अनि यतिखेर भाइ छ यहाँ भाइ अनि मम्मी बुवा अनि उता पदमपुरतिर दिदी भेनाजु यता दिदी भेनाजु यता पनि हुनुहुन्छ अनि भान्सा भान्जाहरू उता जुपानतिर धेरै साथीहरू हुनुहुन्छ यहीँ गाउँमा पनि मकवानपुरको यहाँ काँक्रा एक झाँसी चारमा धेरैजना यो प्रस्तुति सुनेर बसिरहनु छ गाउँका सबै दिदी अनि मम्मी बुवाहरू अनि दाईहरू सम्पूर्णलाई अनि विशेष गरी अर्पण होल्ड युनिटलाई अनि मलाई कृष्ण लामा ब्लुन भनेर चिन्ने नचिन्ने यतिखेर अर्पणमस हुन्छ कृष्णजी आउनुभयो खुसी लाग्यो अहिले नमस्ते दिदी नमस्कार कृष्णजी हुनुहुन्थ्यो यति बेला र अर्पण सुजको व्यवसायमा निकै नै मिठो भाका हाम्रो विष्णुजीले बजारमा थालिसक्नु भएको छ थोरै भाकालाई अगाडि जोड्छौँ त्यस फेरि आउँछौँ देख्दा खेरि तिम्रो ओठमा गुलाबको फूल आ देख्दा खेरि तिम्रो ओठमा गुलाबको फूल ओठ नथाल्यो मेरो मनमा पीरातिको मुला ओठ नथाल्यो मेरो मनमा पीरातिको मुला कस्तो कस्तो भाको छ सक्नु भएको छ शुभ साँचको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ यो मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी पनि गरेर राखेको छु तपाईँलाई कार जेप्यान मरम्मत गर्नु परेको छ त्यस्तै गरी आ, कार होम डेलिभरीको व्यवस्था भएको ठाउँ कहाँ छ होला भन्ने पनि सोच्नु भएको सो होला यदि त्यस्तो छ भने चाहिँ तपाईँले सम्झिनु होला न्युमनका हाम्रा अटो अप्सप एन्ड सर्भिसिङ सेन्टरमा जुन रतनगोराट बकुल्लोमा रहेको छ नगरपालिकाको अगाडि छ सजिलै चिन्न पनि सक्नुहुन्छ तपाईँले र फोन नम्बर शून्य र मोबाइल नम्बर अन्ठानब्बे पाँच आठ र अन्ठानब्बे पाँच पचास छैसठी रहेको छ तपाईँले फोन गर्नुहोस् र न्यू मनोकामना अटो वर्कसपमा एकपटक अवश्य जानुहोस् तपाईँलाई विशेष गरी कारजी ध्यान मर्बत गर्नु परेको छ भने यति बेला कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो भन्नुभयो हो अनि के गर्नुहुन्छ एकिताजी बसी यति समयसम्म सुनेर मात्र बस्नुभयो एकचोटि पनि राम्रो लाग्छ भनेर भन्न आउनु भएन त ल खुसी लाग्यो मलाई पनि कोही को सम्झिनुहुन्छ नि आज अनि पर पर्सादेखि रुजको व्यवसायीमा अर्को साथी पनि हुनुहुन्छ धादिङ सलाङबाट रवि श्रेष्ठ धादिङ धादिङ सलाङबाट रवि श्रेष्ठ आए के गर्न आउनु छे रविन्जी जतिपछि बसायो रे ति बसि बसै बसिरहको मिला रेडियो अरपुरज कतिको सुन्न मन लाग्छ एकदम दिदी एकदम एकदम सुन्न मन लाग्छ अ हो रविन भन्नु भए रवि हिनावी ए रवि अनि हाम्रो रविजी धादिङतिरको हालखबर के सुनायनौला सुनाउनुस् के छ गर्मी कतिको छ पानी कतिको परेछ गर्मी गर्मी ठिकै छ आफ्नो आफू एकदम धनु भएको थियो रइसकेका छौँ जस्तो लागिरहेछ नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ के के के को एकदम ठिक छ तपाईसँगै पछि सम्पर्क भयो मलाई पनि खुसी लाग्यो पुरानो साथीलाई मैले पनि भेट्न पाएँ आज है हजुर हजुर ठिकै छ खुसी लाग्यो सम्झिनै कहिले काहीँ भ्याइदिन पनि कहिले काहीँ त्यस्तै परिस्थिति पर्छ है एकदमै सुनेर हुन्छ दिदी अनि कागजलाई सम्झिनु सरकारलाई खुसी लाग्यो राम्रोसँग बस्नुलाई नमस्कार मित्रजी हुनुहुन्थ्यो यति बेला र हामी अन्तमा छौँ भने कार्यक्रमबाट छुट्टिनुपर्छ यति जेलसम्म तपाईँले अर्पण शुभ साँझको युवासाथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकिनबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यति जेलसम्म जे जो साथीहरू आउनुभयो फोन गर्नुभयो तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु आज कार्यक्रममा आउनुभएको थियो प्रकृतिजी पर्साबाट सङ्गीताजी हुनुहुन्थ्यो पर्साबाटै सुनिता कुम्रुजबाट बिजन बाबु हुनुहुन्थ्यो शान्तिचोकबाट प्रसन्न हुनुहुन्थ्यो त्यस्तै कृष्ण एकिता रवि त्यस्तै गरी मित्रजी हुनुहुन्थ्यो तपाईँ सम्पूर्णलाई पुनः पटक धन्यवाद दिन्छु फोन प्रेस गरौँ न तपाईँलाई पनि धन्यवाद छ आज फोन लागिरह चिन्तित चाहिँ नभन्नुहोला भोलि फेरि हामी आउँछौँ नि अर्पण शुभ साँझको बसाइ दिएर अर्पण शुभ साँझको भोलि फेरि तपाईँलाई पक्कै पनि हामी भेट्न आउने नै छौँ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ आजको यो रमाइलो प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या आरो मैले ए दिन साथ छोरा दिउला चोक माया आरो मैले ए दिन साथ छोरा दिउला चोक माया